अपराह्न को चार बजे अहिल अपराह को चार बजे मनोरंजन का लगी सुनो हजूरा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 नमस्कार मन्त्री परिषदका अध्यक्षेक्मीले संविधान सभाबाट नयाँ संविधान बनाउने अवसर नगुमाउन आग्रह गर्नु भएको छ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको एघारौं संचालक परिषद बैठकको लितपुरमा परम्परागत आदिवासी जनजाति शुभारम्भ गर्दै रेग्मीले भन्नुभयो भाग लिएन सफल बनाऊ वर्तमान सरकारले निर्वाचनका लागि अति आवश्यक अध्यादेश मिति घोषणा शान्ति सुरक्षा जस्ता सबै पूर्वधारहरू तयार गरी निर्वाचनको माहौल तयार गर्दै गइरहेको अध्यक्ष रेग्मीले भन्नु छ तोकिएको निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोग लागिरहेको भन्दै उहाँले निर्वाचनमा लोकतन्त्रको सुन्दर पक्ष भन्नु नै समानता स्वतन्त्रता र सामाजिक न्याय भएकाले यसलाई सबैले व्यवहारमा उतार्नुपर्ने बताउनु भएको छ मन्त्री परिषदका अध्यक्ष रेक्मीले नेपाल अन्तर्राष्ट्रिय श्रम संगठनको अभिसन्धि नम्बर एक सय उनसत्तरीको पक्षी राष्ट्र भइसकेको हुँदा यसलाई कार्यन्वय आवश्यक पर्ने कानूनी तथा संवैधानिक व्यवस्था तयार गरिने जानकारी दिनुभएको छ नेपाली कंग्रेसका नेता चिरञ्जीवी वाग्ले अब कुनै पनि राजनैतिक दललाई युद्धमा फर्कन दिन नहुने बताउनु भएको छ युद्धले मुलुकलाई पछि धकिल्ने भन्दै उहाँले सरकार र जिम्मेवार राजनैतिक दलले असन्तुष्ट दलसँग सम्वाद गर्नुपर्ने बताउनु भएको छ रिपोर्टर्स क्लब दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नेकपा माओवादी वैद्य समूहले अगाडि सारेको गोलमेल सम्मेलनको आह्वान गरी मुलुकमा राजनैतिक निकास निकाल्न सकिने एउटा विकल्प रहेको बताउनु भएको छ तर गोलमेल सम्मेलनमा विभक्त नभए नेकपा माओवादी लगायतका दलहरू सहभागी नहुँदै घोषणा गरिएको निर्वाचन हतार र हताशमा भएको बताउनु भएको छ निर्वाचन नै राम हुन नसके उहाँ नसक्ने उहाँको भनाइरहेको छ मंगिर चार गते संविधान सभाको दोस्रो निर्वाचन हुनेमा वाग्ले आशंका गर्नु भएको छ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राज्य शक्तिको प्रयोग गरेर भए पनि संविधानसभाको निर्वाचन गराउने बताउनु भएको छ निर्वाचनको विरोधी दलहरूलाई लक्षित गर्दै नेता गौतमले कुनै पनि हालतमा तोकिएको मिति निर्वाचन भएर छान्ने बताउनु भएको छ चितवनको वीरेन्द्रनगरमा नयाँ कृषि अभियान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा भएको तीन दिने प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै नेता गौतमले विरोधी दलहरूलाई अन्तिम समयसम्म आग्रह गर्ने सहमतिमा नयाँ राज्य शक्तिको प्रयोग गरेर निर्वाचन गराउने बताउनु भएको छ उपाध्यक्ष गौतमले चुनाव हुने नदिने विरोधी दलहरू जनतामा चुनाव हुन दिन मानव अधिकारको हनन हुने चार गते निर्वाचन हुने भन्दै उहाँले निर्वाचन नभए देश असफल हुने दावी गर्नु भएको छ निर्वाचन हुने वातावरण बन्दै गएको छ नेता गौतमले भन्नुभयो सरकार राजनीतिक दलहरू र नागरिक मिलेर निर्वाचन सफल बनाउनु पर्छ पहिलो संविधान सभाको निर्वाचनबाट संविधान एमावी र मधेसी मोर्चाको षड्यन्त्र रहेको उहाँको जिकिर रहेको छ दोस्रो संविधान सभाको निर्वाचनमा एमाले पहिलो शक्तिको रूपमा आउने नेता गौतमले त्यसपछि एमाले संविधान बनाउने दावी गर्नुभयो एमाले पहिलो शक्तिको रूपमा स्थापित गर्न सबैलाई उहाँले आग्रह गर्नु भएको छ न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको तलब बढाउन सरकारलाई सिफारिश गरेको छ समितिले बुधबार सरकारलाई बुझाएको प्रतिवेदनमा तलब बढ़ाउन सिफारिस गरिएको छ प्रतिवेदन बुझाउँदै समितिका अध्यक्ष गोविन्द आचार्यले नेपालमा पत्रकारहरूको अवस्था अत्यन्त दुखद रहेको बताउनु भएको छ प्रतिवेदन अनुसार संचार माध्यममा अठार प्रतिशत पत्रकार मात्र स्थायी रहेका छन् दुई वर्ष अघि भने बीस प्रतिशत पत्रकारले स्थायी नियुक्ति पाएका थिए छपन्न प्रतिशत पत्रकार ने निुक्ति पत्र, पत्र पाई छत्तीस पाँच तिन प्रतिशतले न्यूनतम पारिश्रमिक पाएको र साठी दशमलव दुई चार प्रतिशत पत्रकारले मात्र नियमित नियुक्ति पत्र पाएको छ समितिले पत्रकारको तलब बढाउन र सरकार बनाउन सरकारलाई सुझाव दिएको छ प्रतिवेदन बुझ्दै सूचना तथा संसार मन्त्री माधव प्रसाद पौडेलले आफूले यसलाई कार्यन्वयन तत्काल कार्यदल बनाउने बताउनु छ कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव पत्रकारको न्यूनतम तलब पन्ध्र हजार रुपियाँभन्दा धेरै बढाउनु पनि बताउनु भएको छ इण्डोनेसियामा आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या बाइस पुगेको छ दशमलव एक हेक्टर स्केल मापन गरिएको भूकम्पले आची प्रांत प्रभावित बनेको छ सो प्रान्तमा रहेको मस्जिद भत्किँदा छजना बालबालिका सहित बाइसजनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् भूकम्पका कारण सयौंघर भत्केका छन् उद्धारमा खटिएकाहरूले भगनाशेषमा थुप्रै मृतकको संख्या बढ़न सक्ने अनुमान गरेका छन् र इङ्ग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड इसिबीले पाकिस्तानका क्रिकेट खेलाडी दानिस केनिराला आजीवन प्रतिबन्ध विरुद्ध गरेको अपिल खारेज गरेको छ इसिबीका अध्यक्ष गेल्स क्लार्क्सले केनिराले आफ्नो र अन्त अनुभव युवा र कमजोर खेलाडीलाई उनी माथिको प्रतिबन्ध नहटाउने बताएका छन् आफू विरुद्धको प्रमाणका बावजुद केले नपराध स्वीकारको र न आफ्नो भ्रष्ट व्यवहारका लागि प्रश्नता व्यक्त गरेको कलाइरहेको छ कनेरियालाई इसिबी अनुशासन समितिले सन् दुई हजार जुनमा यसैका लागि खेलेका बेला आफ्ना टिमका सदस्य मर्मिन वेस्टफिल्डलाई म्याच फिक्सिङका लागि पैसा लिन दवाब दिएकोमा दोषी ठहर गर्दै प्रतिबन्धको घोषणा गरिएको थियो वेस्टफिल्डलाई पनि व्यवसाय क्रिकेटमा पाँच वर्षको प्रतिबन्ध लगाएकोमा इसीबीले उनी अप्रिलमा हुने कल स्तरीय क्रिकेटमा सहभागी हुन पाउने बताएको छु नमस्कार